नमस्कार सबैका एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदै निर्वाचन ऐनका विवादहरू विषयमा सहमति खोज्न उच्च स्तरीय राजनैतिक समितिको बैठक कङ्ग्रेसका नेता देवार छ दिने भ्रमणका लागि भारत जाँदै उच्च स्तरीय राजनैतिक भेटवार्ता गर्ने लिबियामा प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मी बीच भएको झडपमा अठाइसजनाको मृत्यु पचपन्नजना घाइते र गोर्खा कप फुटबलको तेस्रो क्वार्टर फाइनलमा आज थ्री स्टार र जावला खेलभिन्ने च्याम्पियन्स क्रिकेटमा श्रीलङ्का र न्युजिल्यान्ड बीच आज प्रतिस्पर्धा हुँदै जीवन यापन तथा जीवन गुजारना का व्यवसाय अपना न कुछ व्यवसाय फस्टा का विज्ञापन सला रेडियो एक सौ चार्लो 5 मेगा समाचार अब विस्तारमा निर्वाचन ऐनका विवादित विषयमा सहमति खोज्न उच्च स्तरीय राजनैतिक समितिको बैठक आज पनि बस्दैछ साँझ नयाँमा रहेको समितिको कार्यालयमा बस्ने बैठकमा निर्वाचन ऐनका लागि आयोगले सिफारिस गरेको थ्रेस योग्यता र उम्मेद्वार बन्नु अघि सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरणको प्रावधानका विषयमा छलफल हुनेछ स्रोतका अनुसार बीच पुरानै कानून अनुसार निर्वाचन गराउने विषयमा सहमति नजिक रहेको रहेका नेपाली कङ्ग्रेस पछि नहट्ने पछि हट्ने संकेत देखिएको कार्यदलका सदस्य एकीकृत एक माओवादी नेता खिमलाल देवकोटाले जानकारी दिनुभयो नेकपा एमाले भने अझै पनि पूर्ववर्त अडान कायम राखेको छ हिजो सरकारसँग भएको छलफलपछि अबेरसम्म बसेको बैठकले पनि सहमति गर्न सकिन आजको बैठक साँझ पाँच बजेका लागि बोलाइएको छ एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ महाधिवेशनको कार्यनीतिको कार्यान्वयन र केन्द्रीय सदस्यहरूको कार्यविभाजनका विषयमा छलफल हुनेछ बैठकमा शनिबार पदाधिकारी बैठकले तय गरेका एजेन्डामा छलफल हुनेछ बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ त्यस्तै रिक्त पदपूर्ति स्थायी समिति सदस्यको चयन केन्द्रीय सदस्यको मनोनयनका विषयमा पनि छलफल हुनेछ गुटगत विवादका कारण लमो देखी ए माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन पार्टीको सचिव र कोषाध्यक्षको पद रिक्त छन् हाल महासचिव रहेका पोष्टबहादुर बोगटीलाई उपाध्यक्षमा बडुवा गराएर टोपबहादुर राईमाझी र कृष्णबहादुर महरा महासचिव बनाउनु पर्नेमा केहीको मत देखिएको छ ए प्रवक्ता अग्निश सापकोटाका अनुसार केन्द्रीय समितिको बैठकले गत माघमा सम्पन्न हेटौँडा महाधिवेशनबाट पारित दस्तावेजलाई समेत विभिन्न क्षेत्रबाट आएका सुझाव समेटेर पारित स्त गरी एक सय एकाउन्न पूर्ण सहित दुई सय उना केन्द्रीय समितिमा महिलाहरूको प्रतिनिधित्व हाललाई तेइस प्रतिशत गर्ने पदाधिकारी बीच सहमति भएको उहाँले जानकारी दिनुभयो केन्द्रीय समितिले रिक्त सचिव र कोषाध्यक्षका साथ साथै केन्द्रीय समितिको एक तिहाई पोलिट ब्युरो पोलिट ब्युरोको एकता स्थायी समिति चयन गर्नेछ यी माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित उत्पादन निर्माण र व्यवस्थापन विभागले आफ्नो प्रतिवेदन आज पेस गर्ने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो बैठकमा मोहन वैद्य माओवादीसँगको पार्टी एकताका विषयमा पनि छलफल हुनेछ नेपाली कङ्ग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा छ दिने भ्रमणका लागि आज भारत जान लाग्नु भएको छ देउवाको भ्रमणलाई भारत सरकारले उच्च प्राथमिकतामा राखेको छ नेपालबाट भारत जाने नेताहरूको भ्रमणमा औपचारिक रूप कमाइले मात्र पाउने भए पनि भारतीय विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै देउवाको भ्रमणलाई औपचारिक रूप दिएको छ दिनको भार, भारत बसाइका क्रममा देउवाले भारतीय प्रधानमन्त्री मनमोहन सिंह कङ्ग्रेस आय अध्यक्ष सोनिया गान्धी राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशङ्कर मेनन विदेश सचिव रञ्जन मथाई उद्योग तथा वाणिज्य मन्त्री आनन्द शर्मा कृषि मन्त्री शरद पावर लगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ एकीकृत नेकपा अध्यक्ष पुष्पकमल दाहालको औपचारिक भ्रमणपछि भारतले कङ्ग्रेसका तर्फबाट देववालाई बोलाएको हो श्रीमती आरज देव र कङ्ग्रेस पूर्व महामन्त्री विमलेन्द्र नेधिका साथ देववा देउवा एयरको विमानबाट अहिले केही बेरमा भारत प्रस्थान गर्ने कार्यक्रम छ उहाँ दिल्ली पुगेर होटल मौर्यमा बस्ने र रा आजदेखि राजनैतिक भेटवार्ता सुरु गर्ने देउवा निकट स्रोतले जनाएको छ नेपालमा संविधानसभा मिति घोषणामा भएको अन्यल निर्वाचन ऐनका विषयमा भएको विवाद थ्रेसहोल्डमा दलहरूबीच सहमति नभएको अवस्थामा देउवाको भारत भ्रमणलाई महत्त्वका साथ हेरिएको छ सामुदायिक विद्यालयका शिक्षक अन्य व्यवसायमा लाग्न नपाउने नियमलाई सरकारले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ सबै शिक्षक शिक्षा कार्यालयमा परिपत्र भइसकेकाले अब अनुगमन सुरु हुने शिक्षा विभागका निर्देशक टेक नारायण पाण्डेले जानकारी दिनुभयो शिक्षकले शिक्षण पेसा बाहेक अरू व्यापार व्यवसायमा लाग्न नपाउने गरी सरकारले नयाँ व्यवस्था गरेको हो अरू काम गर्न विभागीय स्वीकृति लिनुपर्नेमा धेरै शिक्षक उपभोक्ता समिति बच्चा तथा ऋण सहकारी संस्था गैर सरकारी संस्था व्यापार तथा निर्माण व्यवसायमा लागेकाले यो प्रविधि निरुत्साहित गर्न लागेको पाण्डेले बताउनु नया नियमले शिक्षकलाई अर्को विद्यालयको व्यवस्थापन समितिमा बस्न पनि प्रतिबन्ध लगाएको छ अरू व्यापार व्यवसायमा लागेका शिक्षकलाई सुरुमा छोड्न निर्देशन दिने र पछि फेलापरीमा कारबाही गर्ने शिक्षा विभागले जनाएको छ सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई राजनैतिक दलको सदस्यता लिन पनि प्रतिबन्ध लगाइसकेको छ कास्कीको पोखरामा आजदेखि अखिल नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ अनिजको महाधिवेशन सुरु हुँदैछ काठमाडौँ उपत्यका बाहिर पहिलोपटक हुन लागेको महाधिवेशन ड्यामसाइट स्थित गोर्खा फिटनेस सेन्टर तथा गल्फ स्कुलमा हुने अनिजले जनाएको छ अहिले शहीद मौलिक भेषभूषाका वेशभूषामा आदिवासी जनजाति पत्रकारहरू र आदिवासी जनजातिका संस्थाका प्रतिनिधि समेत पर्भात फेरी निकालिएको छ आजभोलिघरि दुई दिनसम्म चल्ने महाधिवेशनमा दे देशभरका चौवालिस जिल्लामा गठित जिल्ला शाखाहरू आठ जातीय पत्रकार सङ्घहरू र दुई विदेश शाखासहित तिन सय सा� प्रतिनिधिको सहभागी आगिता अनिजले जनाएको काभ्रेमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको ज्यान गएको छ बा पैँतिस प एघार नम्बरको मोटरसाइकल अनियन्त्रित भएर कटुन्जेमा पल्टिँदा काभ्रे नयाँ बस्ने एकतिस वर्षीय भरत तिमल र मोरङ्की बाइस वर्षीय पर्मिला कार्कीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ गम्भीर घाइते भएका उनीहरूको क्रममा धुलेखेल अस्पतालमा ज्यान गएको हो यस्तै काठमाडौँको छाउनीमा शनिबार बेलुकी भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ नम्बर नखुलेको सेतो ठक्करबाट गोल्मी धुरकटका उन्नाइस वर्षीय त्रिलोचन थापाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ एता पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टेकुली जङ्गलमा गैराती भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक मृत्यु भएको छ पूर्वी चितवनको टाँडीबाट भरतपुर जाँदै गरेको नात्याइस पम अडचालिस उनानब्बे नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको नात्याइस पम तेइस सतासी नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका अडचालिस उनानब्बे नम्बरको मोटरसाइकलका चालक भरतपुर नगरपालिका नम्बर बाह्र प्रगति चोक बस्ने अन्दाजी 35 पैँतिस वर्षीय वीरबहादुर गुरुङको उपचारका क्रममा भरतपुर अस्पतालमा राति नै मृत्यु भएको जिल्ला प्रहरीकारले चितवनले जनाएको छ गुरुङलाई ठक्कर दिने मोटरसाइकल र तेजका चालक प्रहरीले नियन्त्रणमा लिएको छ अब पालो अर्पणजना आवाजको अर्पणजना आवाजमा हाम्रो प्रश्न छ श्रमिकहरूको न्यूनतम ज्याला मासिक 15,000 हजार रुपियाँ आउनुपर्ने लगायत माग राखेर नेकपा माओवादी निकटका मजदुर सङ्गठनले उद्योग कल कारखाना बन्द गराएकोप्रति तपाईँ के भन्नुहुन्छ यी माग सही छ बी सम्भव नहोला कि र सी अर्थतन्त्रमा धक्का पुर्याउने काम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 पालो ट्राफिक खबरको यति बेला नारायण गठ एउटा विघ्न सडक खण्ड खुल्ला छ त्यसै गरी मोगलिन, मोगलिन मोगलिन अबसी काठमाडौँ मोगलिन दमली पोखरा नानगढ प्रहासी बुटोल सडक खण्ड पनि खुल्ला छन् ट्राफिक ट्राफिक खबरको साथमा शून्य पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस विदेशका समाचार लिबियाको बेनगाजी सहर स्थित तटीय क्षेत्रमा प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा अठाइसजनाको मृत्यु भएको छ सुरक्षाकर्मी र प्रदर्शनकारी बीचको झडपमा अन्य पचपन्नजना घाइते भएका छन् सरकारले गठन गरेको अर्ध सैन्य सिल्ड ब्रिगेड को मुख्यालय नजिक प्रदर्शनकारी जमात तोड़फोड़ में उतरे झड़पिया को प्रदर्शनकारीख्यक पार समुदाय हित काम नगर को आरोप लगाई झड़प्रिक थे मेरे ब्रिगेड का जवान समेत बीबीसी जनाये झड़प का क्रम में धीरे मानस को हताहती भरकार को स्थानीय परिषद गंत्रालयता अपना राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत आज तेस्रो क्वार्टर फाइनल खेलमा थ्री स्टार क्लब र झला युथ क्लब भिड्ने भएका छन् लिग विजेता थ्री स्टार समी को विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो भने पुगेको हो आजको खेलमा दुवै टिम बलिया रहेकाले रोमाञ्चक हुने अनुमान गरिएको छ इस बीच हिजोक खेल में पुलिस क्लबला तीन शून्य पराजित करते आर्मी अंतिम साल में स्थान सुरक्षित कर चैंपिन्स क्रिकेट अंतर्गत इंग्लैंड अड़चालीस रन पक्षाई को अस्ट्रेलिया दुई सौ एक्काईस रन में रोक इंग्लैंड अड़चालीस रन के विजयी हो अस्ट्रेलिया का जर्ज बेली पचपन्न तथा जेम्स फलर आउट न भई चौवन्न रन बनाएप हार टा सकैंड अस्ट्रेलिया रोक्ने क्रम इंग्लैंड का जेम्स एंडरसन ने तीन तथा टीम ब्रेट्समैन ने दुई विकेट लिख थे पैला बैटिंग इंग्लैंड ने निर्धारित पचास ओवर में छ विकेट गुमा दुई सौ उन्सत्तरी रन जोड़े थी उसका इन बेल ने सर्वाधिक एक्यानबे रन बनाऊ रवि बपारा रीम ब्रे ब्रेट्समैन आउट न भई कर्मश छियालीस रईस रन जोड़े थे इस बीच आज को र श्रीलङ्का भेट्दैछन् नेपाली सेना अनुसार दिउँसो साढे तिन बजेपछि सुरु हुने खेलमा न्युजिल्यान्ड ब्रेंडम म्याकलम र श्रीलङ्का एङ्गलो म्याथिजको कप्तानीमा मैदानमा उत्रनेछ एक, एक नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आजबाट शुरू हुँदै निर्वाचनमा नेता देवका लागि भारत जाँदै उच्च स्तरीय राजनैतिक भेटवार्ता गर्ने लिबियामा प्रदर्शनकारी र सरकारी सुरक्षा कर्मी बीच भएको झडपमा अठाइस जनाको मृत्यु पचपन्न जना घाइते र गोर्खा कप फुटबलको तेस्रो क्वार्टर फाइनलमा आज थ्री स्टार र जावला खेल भिन्ने च्याम्पियन्स क्रिकेटमा श्रीलङ्का र आज हुँ का लागी, का लागी, मा, संसार भरे साथ फ संग सं दस बजे सकिए